दसैँ तिहार छठ जस्ता चाडपर्वहरू नजिकै छन् विगतका वर्षमा चाडपर्वसँगै बजारमा मनोमानी भएका घटना सार्वजनिक हुने गरेका थिए यो वर्ष नागरिकहरूले बजारबाट सहज र सस्तो सेवा पाउलान् चाडपर्वका बेला बजारमा गरिने मनोमानी कसरी रोक्न सकिएला त आजको हाम्रो सरोकार नमस्कार हाम्रो सरोकारमा स्वागत छ म गणेश श्रिपाली आज हामी चाडपर्वका बेला बजारमा हुने मनोमानीका बारेमा बहस गर्दैछौँ हामीसँग हुनुहुन्छ सहायक प्रमुख जिल्ला अधिकारी नरेन्द्र कुमार राणा रुकुम उद्योग वाणिज्य सङ्घीय उपाध्यक्ष बाल गिरी र उपभोक्ता हित संरक्षण मञ्च रुकुमका अध्यक्ष दामोदर गौतम साथमा विभिन्न ठाउँबाट आउनुभएका झन्डै चालिसजना सहभागी पनि यहाँ हुनुहुन्छ मुस्कोट खलाङ्गा स्थित होटेल एसियनको रेकर्ड हुँदै गरेको यो छलफलको सुरु म तपाईँ सहभागीको प्रश्नबाट गर्न चाहन्छु कृपया आजको विषयमा तपाईँका केही -के प्रश्न छन् भने हात उठाइदिनुहोला नमस्कार म तुलबहादुर देवकोटा मेरो घर चाहिँ दोलीमा पर्छ मेरो प्रश्न चाहिँ दामोदर गौतम झुलाई जस्तो उपभोक्ताको हितको निम्ति काम गर्छु भन्दै उहाँहरूले उपभोक्ता हित संरक्षणमा गर्नु गर्नुभएको छ र त्यो सायद मैले आज अलि यो नयाँ नयाँ पनि सुन्दैछु यहाँबाट एक घन्टा दुरीमा सदरमु ग्रामबाट एक घन्टा दुरीमा बाहिर जाने हो भने हाम्रो गाउँतिर एउटा रिचार्ज कार्डलाई एक सय बिस पर्छ त्यो मात्रै होइन औषधिलाई पनि हामी थुप्रै नाफा खाएको देख्छौँ तोकीको मूल्यभन्दा धेरै औषधीको मूल्य पनि हामीले बढिरहेको देख्छौँ त्यति मात्रै होइन सबै सामानमा कालो भइरहेको छ तर तपाईँ तपाईँ उपभोक्ताको हितको निम्ति काम गर्छौँ भन्ने संस्थाहरू के हेरेर बस्नु भएको छ के गर्नुहोस् तपाईँहरू तपाईँको प्रश्नप्रति म गम्भीर छु र उपभोक्ता हित संरक्षण मञ्चहरूको गठन भएको करिब एक वर्ष भयो यो उपभोक्ता हित संरक्षण मञ्च या दामोदर गौतमले त्यो काम गरेन तपाईँले पनि त्यो कर्तव्य हो तपाईँ पनि उपभोक्ता हो हाम्रो उपभोक्ता ऐनले के व्यवस्था दुई हजार छप्पन्नले व्यवस्था गरेको छ उपभोक्ता जो जो व्यक्तिहरूले उपभोग गर्छौँ हामी सबै उपभोक्ता हौँ त्यो उपभोक्ता कहाँ कालो बजारी भएको छ कहाँ रिचार कार्डहरूमा बढी लिएको छ कहाँ औषधिमा बढी लिएको छ तपाईँले सम्बन्धित निकायमा जानकारी गराउने त्यसको अधिकार खोजेको अधिकार तपाईँ कहाँ पनि छ अनि तपाईँहरूको उपभोक्ता हित संरक्षणको काम चाहिँ के त उपभोक्ता संरक्षण सबै हामी उपस्थित भएका अथवा हामी उपभोक्ताहरूको अधिकारको सूची मेरो पनि अधिकार छ सबै उपभोक्ताको अधिकार छ उपभोक्ता क्रियाशील छैनन् उपभोक्ता सचेतना गराउने मात्र हाम्रो दायित्व हो त्यो दायित्वभित्र सबै उपभोक्ताहरूले आफ्नो अधिकार के हो हामीले अहिले यो कम्प्युटर वितरण दिएका दिएछौँ त्यो उपभोक्ताको अधिकार के हो त हामीले के के उपभोक्ता उपभोग गर्न पाउँछौँ हाम्रो गर्ने उपभोक्ताको अधिकार के हुन्छ स्वच्छता फैलाउने मात्रै हो त्यस्ता कालो गर्ने बदमासी गर्नलाई थोन्ने कारवाही गर्ने अधिकार उपभोक्तासँग छैन हामीले सम्बन्धित निकायमा उजुरी गर्ने हो तपाईँ पनि उपभोक्ता हो तपाईँ उपभोक्ताले सम्बन्धित निकायमा यसको जानकारी गराउन सक्नुहुन्छ र खै कालो देख्नुहुन्छ भने सम्बन्धित निकायमा जानकारी गराउन सक्नुहुन्छ नागरिकलाई आवाज उठाउन कति बुझायौँ जस्तो लाग्छ हामी लागि परेका छौँ पहिलो सुरुवात हो रुकुम जिल्लामा थकी। थकी। युदा ना नागरिक क्षेत्रमा उपभोक्ता संरक्षण मन्त्रालयले सुरुवात गरेको छ सुरुवात मात्रै हो हामीले सबै नागरिक सक्षम हुनुहुन्छ हामी सबै नागरिकहरू उपभोक्ता हौँ त्यो उपभोक्ता नागरिकहरूले सबै नागरिकले हामी कहाँ ठक्क्यौँ कुन अवस्थामा ठक्किन्छौँ किन ठकिनेछौँ भने सब जागरेको भन्यो एउटा व्यक्ति लागेर एउटा संस्था लागेर त्यो सबै के अरे यो ठगी बदमासीलाई कमजोर गर्न सकिँदैन सब आफ्नो दूरसञ्चार कार्यालयले एउटा रिचार्जलाई अधिकतम मूल्य एक भनेर पठाएको हुन्छ हाम्रै जिल्लाकै विभिन्न भागहरूमा एक सय बिस रुपियाँसम्ममा पनि त्यसको बिक्री हुँदो रहेछ यस्ता खबरहरू तपाईँसम्म आइपुग्दैनन् हामी कहाँ आइपुग्दैनन् हामीलाई त्यो जानकारी पनि हुँदैन यदि त्यस्तो उपभोक्ता ठक्ने कसैले एक सयमा दिन एक सय बिस छ भने सिटी साफ यहीँ हुन्छ साइक सिटी साबुन उहाँहरू कहाँ गएर अथवा स्थानीय प्रशासन कहाँ गएर उजुरी गरेर कारवाहीको प्रक्रियामा अगाडि बढाउन सकिन्छ त्यसको निम्ति हामी सहजीकरण गर्ने हो त्यहाँ त्यस्तो कोही अप्ठ्यारो छ कहीँ त्यस्तो कोही ठकेको छ नसहयोग गर्नुहोस् भन्नुहोस् हामी सम्बन्धित निकायमा कानुन कार्यान्वयन गर्ने निकायमा नागरिकहरूको तर्फबाट अथवा उपभोक्ताको तर्फबाट अगाडि जाने हो म पनि एउटा उपभोक्ता हो तपाईँ पनि एउटा उपभोक्ता हो सायद सिडिओ साह पनि उपभोक्ता हो सबै हामी आम नागरिक उपभोक्ता हो हामी कहाँ ठक्किया छौँ कहाँ कुन ठाउँमा ठक्किँदैछौँ त्यसको निम्ति आवाज उठाउने र आवाज उठाउनको निम्ति जान नसक्ने नागरिकलाई सहजीकरण गर्ने मात्रै हाम्रो दायित्व हो हस् फेरि सहभागीको प्रश्न यो नमस्कार मेरो नाम भीमव डाङे म नेपाल अपाङ्ग संयोजन मञ्चको अध्यक्ष मैले सहायक प्रमुख जिल्ला अधिकारीजीलाई भन्छु हाम्रो उपभोक्ताहरूले हामी रिचार्ज कार्ड किन्न जाने बेला पा एक सय पाँच रुपियाँ पर्छ सय रुपियाँ दिनुहोस् भने दिँदैनन् हामीलाई आवश्यकता पर्छ हाल्नै पर्छ र अर्को यातायातका कुराहरू र हामीले अपाङ्ग परिचय पत्र देखाउँदा पनि हामीलाई छुट त दिँदैनन् र अर्को यो बन्दले गर्दाभन्दा सिटभन्दा बढी हाल्न मिल्दैन थियो अहिले सिटभन्दा दोहबर तेह्र चौबर तिन सयजनामा जति चढेर आयौँ भन्छन् यात्रुहरूले यसको लागि के गर्नुपर्छ हस् बालकुमारीजी रिचार्ज कार्डको मूल्य कति हो सय रुपियाँ पर्ने रिचार्ज कार्डको मूल्य सय रुपियाँ तर एक सय बिससम्ममा पनि बिक्री भएको भन्ने खालको कुराहरू सुनिए त त्यसरी बेच्न पाइन्छ अब यहाँहरू उपभोक्ताले पनि के गर्नु पऱ्यो भने एक सय पर्छ भनेर मात्रै भएन त्यो सम्बन्धित निकायमा उहाँहरूले जानकारी दिनु दिएपछि अब कुन मान्छेले बेच्यो त त्यसको मूल्यभन्दा बढी त्यो पनि हामी त्यसपछि कारवाही गर्नुपर्छ कि उलाई सचेत गराउनुपर्छ कि हामी त्यसको लागि यो त अप्ठ्यारो विषय भएन र बाली कुमारीजी जस्तो प्रशासनमा जाने हो भने प्रमाण चाहिन्छ भनेर भन्ने तपाईँहरूलाई कुरा राख्ने हो भने तपाईँ रिचार्जै नलिनु न बरु सामान नै भन्ने तर्क गर्नुहुन्छ अप्ठ्यारो भएन नागरिक भनेर सोच्नुहोस् त हामी व्यापारी हौँ हामीले कहिले पनि किन्न आएका ग्राहकलाई तपाईँ नलिएर जानुहोस् हामी कहिले पनि भन्दैनौँ त्यो उहाँहरूले अब कतिपय मान्छेहरू अब जस्तै गैर व्यापारी त्यस्तै अब कोही मान्छेहरूले भने होला नि त्यो एक दुईजनाले अब त्यही कुरा अब उहाँहरूले अब ल्याएर अब सबै व्यापारीले भने भन्न अब मिल्दैन हामीहरूले त्यो ग्राहकलाई तपाईँले नलिएर जानुहोस् न भन्दैनौँ किनभने हाम्रो कामै त्यही हो व्यापार नगरे त हाम्रो कामै छैन के गर अर्को व्यापारमा ना। यतिसम्म नापाखाने भन्ने केही हुँदैन है जति मन लाग्यो त्यति खान पाइयो होइन हामीले मन लागेर खाएकै छैनौँ तपाईँ ल भन्नुहोस् बिल ल्याउनुहोस् यो फलानु मान्छेले खायो भन्नुहोस् हामी कारवाही गर्छौँ आज नै ठिक छ ल्याउनुहोस् उद्यवानीसँग छ सम्बन्धित निकायहरू यहाँ जिल्ला प्रशासनको हाम्रो सहायक प्रमुख जिल्ला प्रमुखज्यू हुनुहुन्छ त्यसमा हामी अब नरेन्द्रजी यस्ता खबरहरू कहिले तपाईँहरूको कानसम्म घाइगुई आइपुग्दैनन् यस्तो छ खबर मात्रै आएर केही पनि गर्न सकिँदैन पहिलो कुरा उहाँले भने जस्तै कानुन त आउनपर्छ अब एकैचोटि एक गएर अब कसले यो फलानले चाहिँ एक सय पाँच लियो एक सय बिस लियो भनेर चाहिँ अब त्यसलाई च्यापै समात्न सक्ने अवस्था रहँदैन कि त हामीले रेडिह्यान्ड अब त्यो हुन्छ नि एउटा स्टिङ अपरेसन चलाउन पर्यो नत्र भने प्रमाण सय तपाईँलाई एक लिएको यदि प्रमाण छ तपाईँले बिल लिनुभएको छ भने त्यसलाई स्वतः कारवाही हुन्छ नेपाल टेलिकमको नियमअनुसार सय रुपियाँमा बेच्ने भनेको छ अथवा दूरदराजना लिँदाखेरि केही फरक पर्ने हो अथवा त्यसमा अलिकति भाडा लाग्ने हो अथवा केही पर्ने हो त्यो अनुसार लिन सक्ने अवस्था छ तथापि रुकुम जिल्लाको जुनसुकै गाविस पनि त्यो सय रिचार्ज जो दस ग्राम भन्दा पनि कम हुन्छ त्यसलाई चाहिँ बिस रुपियाँ भाडा लाग्छ जस्तो मलाई लाग्दैन यो अति नै मनोमानी हो यसको मनोमानी हुनुको पछाडि केही तथ्यहरू छन् पहिलो कुरो त हामी नागरिकहरू हामी उपभोक्ताहरू नै जागरुक भइसकेको अवस्था छैन भने दोस्रो कुरा हाम्रो जुन बिजनेस व्यापार छ त्यो बढी चाहिँ अनौपचारिक टाइपको छ औपचारिक भइदिए राज्यको ग्रीबभित्र आउँथ्यो राज्यले त्यसलाई नियन्त्रण गर्न सक्थ्यो अनौपचारिक टाइपको छ त्यही घरमा चाहिँ बाख्रा पनि छ कुखुरा पनि छ त्यही घरमा पसल पनि छ पसल पनि छ बियर पनि छ त्यसरी त्यो रिचार्ज कार्ड पनि छ त्यसलाई कन्ट्रोल गर्ने बडा गाह्रो छ गा गा गा गा गा। तर पनि हामी कहाँ यदि उजुरी भने हामी छोड्दैनौँ फेरि तपाईँहरू प्रमाण पर खोज्नुहुन्छ एउटा रिचार्जर किन्नेले एक सय रुपियाँ पर्ने रिचार्जरलाई एक सय किन्यो भने के प्रमाण लिएर गर्न सकिन्छ होला होइन अब त्यसको जानकारी हुनु पऱ्यो त्यो जानकारी भएपछि हामीले अर्को अन्य उपाय पनि त लाउन सक्छौँ नि जस्तो हाम्रै मान्छे पठाएर एक सय लिन्छ भने के कारणले एक लियो होइन हामी कहाँ त छ नि परलाई पठाउन सक्छौँ परलाई युज गर्न सक्छौँ र एक सय बिस लिनुको कारण उसले यसले दिन सक्यो ठिक छ दिन सकेन भने कानुन बहुम हुन्छ कालो बजारी नै हो त्यो किसिमको त्यसको लागि जिल्ला प्रशासन कार्यालयमा फेरि निवेदन नै दिनु पर्ने दिन पर्थ्यो त एउटा सय रुपियाँको रिचार्ज किन्नेले सायद उद्योग वाणिज्य सङ्घको सिफारी सहित गाविसको सिफारी सहित पसलको सिफारी सहित निवेदन लेखेर सेतो कागजमा अझ नेपाली कागजमा दस रुपियाँको टिकट काटेर कति झन्झटिलो छ है प्रक्रिया होइन यस्तो उजैहरू चाहिँ तपाईँ मौखिक रूपमा पनि जानकारी गराउन सक्नुहुन्छ उपभोक्ताहरूले मौखिक रूपमा आफूलाई परेको कुरा जानकारी गराउन सक्नुहुन्छ रुकुम जिल्लाको हेल्प हेल्पलाइनमा उहाँले भन्नुभयो भने त्यसअनुसार कारबाही अगाडि बढ्छ त्यसमा चाहिँ लिखित निवेदन दिनपर्छ भन्ने छैन सहभागीको प्रश्न लिँदाखेरि कृपया हात उठाइदिनु होला नमस्कार म नारायण केसी मुचिकोट नगरपालिका साथ रुकुम मेरो प्रश्न हाम्रो यो के अरे बजार अनुगमन समितिका संयोजकज्यूलाई छ यहाँले कालो बजारी गरेका व्यापारीहरूलाई कारबाही गरेको रेकर्ड होला र त्यसबाट ठकिएका उपभोक्ताहरूलाई दिएको क्षतिपूर्तिको रेकर्ड होला यो कुरा प्रश्न पारिदिनुहोला र यस्तै गरी बालकुमारीजीलाई पनि मेरो प्रश्न रहेको छ यहाँले हामीले देखेको बजारमा यो खाद्य वस्तुबाहेक अरूको मूल्य सूची प्रायः कमै देखिन्छ र सचेत उपभोक्ताले त्यसको निगरानी गर्नुपर्छ भन्ने कुरा यहाँ आयो र यसमा चाहिँ मूल्य सूचित निर्धारण गरिएको हुँदैन र मनमानी ढङ्गले उनीहरूले आफ्नो मनले लागेको तोकेर त्यहीमा बिक्री गरिरहेको हुन्छ यसमा चाहिँ सचेत उपभोक्ताले कसरी चाहिँ यसको मूल्य निर्धारण गर्न सक्छन् यो कुरा रह्यो र अर्को कुरा मैले यसमा फेरि जोड्न चाहेँ कर कार्यालयबाट यहाँ कर अनुगमनमा आउँदाखेरि बजार पुरै ठप्प रह्यो यसमा चाहिँ उद्योग वाणिज्य सङ्घले कसरी हेरेको छ प्रश्नको लागि नरेन्द्रजी कहिले त्यसरी बजारमा मनपरी गर्नेलाई त्यस्तो कालो बजारीलाई कारवाही गरे त्यहाँ छ अब मैले आएदेखि अब च्यापै समातेर कारवाही गरेको अवस्था त छैन होइन सबभन्दा हाम्रो उद्देश्य अब राज्यको उद्देश्य के हुन्छ भने कारवाही गरेर नै सबै कुरा पुग्छ भन्ने हुँदैन हामीले पहिले चाहिँ पहिलो स्टेपमा कम्तीमा तपाईँहरूले गल्ती गर्नुभयो अथवा त्यो चाहिँ मानव स्वास्थ्यलाई नै हानिकारक हानी नै पुर्याउने खालको छ भने त्यसलाई त हामी छोड्दैनौँ पहिलोपटकै छोड्दैनौँ तथापि अन्य अवस्थामा चाहिँ पटक चेतावनी सहित त्यसको सामानहरू नष्ट गर्ने प्रक्रिया छ हामीले पटक पटक नष्ट पनि गर्ने गरेका छौँ हामी कहाँ लगभग हामीले मैले चाहिँ बजारमा पाँच छ पल्ट गरिसकेँ रुकुम जिल्लामा आइसकेपछि हरेकपल्ट केही न केही सामान चाहिँ नष्ट गर्ने गरेको छ पछिल्लो पटक चाहिँ अलिक कम चाहिँ भेटिएको छ जहाँसम्म म्याद गुज्रिएको सामान भएर अलिक व्यवस्थित पनि देखेको छु तथापि दुई चारवटा कुरा चाहिँ सुधार्न जरुरी छ यो त राष्ट्रिय स्तरमा नै सुधार्न जरुरी छ अब मैले रुकुम जिल्ला मात्र बसेर म रुकुम जिल्लाको मात्र कुरा गर्नुहुँदा राष्ट्रिय स्तरमा नै मूल्य सूची राख्ने चाहिँ परम्परा देखिँदैन एउटा कुरो के हो भने कारवाही गर्ने व्यवस्था छ मूल्य सूची चाहिँ मैले पटक पटक भन्ने गरेको छु मूल्य सूची राख्नुपर्छ भनेर चाहिँ मैले अस्ति भर्खर नै उद्योगवाणी सङ्घको अध्यक्ष र सहितको एउटा टिमलाई चाहिँ हामीले जिल्ला प्रसङ्ग कारण बोलाएर सबैभन्दा पहिले पैरवी गर्ने संस्थालाई बोलाएर चाहिँ भनेका छौँ तपाईँहरूले मूल्य सूची राख्न लगाउनुहोस् तपाईँ म्याच गुज्रीको सामान छ त्यसलाई चाहिँ डिस्पोज गर्नुहोस् त्यसै गरी तपाईँहरूले मनोमयन ढङ्गले सामान जुन किसिमले त्यो मनोमयन ढङ्गले मूल्य राख्ने छ त्यो चाहिँ एक रूपमा ल्याउनुहोस् रुकुम जिल्लाभित्र छिर्ने आखिर एउटै नाकाबाट हो एउटै गाडीबाट होला भने मूल्यमा त फरक आउन भएन कम्तीमा एक आउन पर्यो होइन अब कम्ती योसम्म चाहिँ ठिक त्योभन्दा चल त दिन पायो त्योभन्दा माथि दिन पाएन त्यस्तो कुरा चाहिँ गर्नुहोस् भनेर चाहिँ हामीले उद्योगवाणी सङ्घका धेरै पदाधिकारी हुनुहुन्थ्यो सायद तपाईँ स्थानीय पनि हुनुहुन्छ बजारमा बेला घुम्नुहुन्छ होला कति पसलले त्यो मूल्य सूची राखेको देख्नु भएको छ होइन बजार अनुभव गर्दा मूल्य सूची धेरै ठाउँ देखियो तर त्यो कस्तो ठाउँमा देखियो भने सबैभन्दा कामना लाने कुनामा लगाएर राखेको देखियो कि मूल्य सूची छ पहिलोचोटि अनुभव गर्दा धेरैको मूल्य सूची थिएन मूल्य सूची नराखेपछि हामीले चाहिँ तपाईँलाई पत्र काट्न बिबस्छौँ भनेपछि हामीले पत्र पनि काटेका थियौँ दुई चारवटालाई काटेको मूल्य सूची राखेको छ केही लेखेको छैन जस्तो त्यो सामानको नाम लेख्यो त्यो मूल्य सूचीमा त्यो मूल्य चढाइएको छैन तर कुनामा लगाएर राखिएको छ अनि कहाँ राखेँ यो के कहाँ लाग्यो रातभरि पढ्ने हो भनेर भनेको है यता कम्तीमा देख्ने ठाउँमा सफा गरी हरेक दिन मूल्य परिवर्तन हुनसक्छ जस्तो यो के अरे तरकारीका सामानहरू त मूल्य परिवर्तन हुन्छ त्यसै गरी अब यो समयअनुसार अब जस्तो यो हाम्रो लगाउने स्वेटरहरू पनि जस्तो स्वेटर भयो जाडो आमा अलिक अलि महँगो होला गर्मीमा अलिक घट्ला त्यो समयअनुसार त चेन्ज हुन्छ त्यसरी मूल्य सूची चाहिँ कम्तीमा भेरिएबल हुने भएको हुनाले त्यो मूल्यलाई चाहिँ अलिकति त्यो उसले बोर्ड मार्ग लेख्ने गर्नुहोस् होइन अर्को चाहिँ प्रमाणितले कम्तीमा वस्तु बनाउँदा चाहिँ प्रमाणले लेखेर राख्नुहोस् र सबैले देख्ने राख्नुहोस् कम्तीमा पढेर लेख यति मूल्य पर्ने रहेछ भनेर बार्गेनिङ गर्न नपरोस् र त्यो सोझा उपभोक्ता नठग्यून् भनेर चाहिँ हामीले भनेका छौँ सायद अब यो पल्ट बजार आउनु गर्दा पक्कै पनि मूल्य सोचेको राखेको भेटिन्छ होला तपाईँहरूलाई देखाउनलाई भए पनि राख्छन् होला व्यापारीहरू अब देखाउनलाई भएन उपभोक्ताले त त्यो हेरेर उपभोक्ताले त्यही अनुसार सामान पाएन भने हामी गाउँ उजुरी गर्न सक्छ र बालकुमारी जी, यसलाई मूल्य सूची राख्न केले दिँदैन कानुनले त राख भनेको छ नि <coughs> मूल्य सूची राख्नु भएको छ जस्तै सरले भन्नुभयो नि नदेखिने ठाउँको किनभने हाम्रो यो बजारको अलिकति क्षेत्रफल पनि सानो भावनाले साना साना घरहरू हुने त्यसपछि त्यही ठाउँमा धेरै सामानहरू कोचेर राख्नुपर्ने अनि त्यो मूल्य सूची नै राखेको ठाउँमा पनि अलिकति सामान कोच्न पर्ने त्यसले गर्दाखेरि पनि अलिकति हामीहरू मूल्य सूचीलाई अलिक व्यवस्थित रूपले हामी अब त्यति मात्रै हो र कुरा त्यसबिच अरू अरू कुराहरू पनि हुन्छन् होला रे अब अनुगमन गर्ने मान्छे आउने बेला चाहिँ भित्रबाट तानेर देखाउन पनि पाइयोस् अरू बेला चाहिँ मूल्य सूची लुकाएर मनपरी गर्न पनि पाइयोस् भन्ने पनि हुन्छ होला नि त्यस्तो होइन व्यापारीले अब त्यो मनपरि चाहिँ अब त्यस्तो गर्दैन बजारमा हेर्नु भएको छ कति व्यापारीहरू मूल्य सूची राखिरहेको छ हाम्रो व्यापारीहरूसँग अहिले पनि पचहत्तर पर्सेन्ट छ अब कतै हाम्रो नयाँ व्यापारीहरू दुई चारजना थपेका हुनुहुन्छ उहाँहरूले अब त्यस्तो चाँडै नै त्यति मूल्य सूची उपलब्ध गराउन चाहिँ सक्नुभएको होइन उहाँहरूलाई पनि हामीले सल्लाह सुझाव तपाईँ मूल्य सूची राख्नुपर्छ भनेर सल्लाह सुझाव चाहिँ दिएका छौँ तपाईँकै कुरालाई आधार मानियो भने पनि पच्चिस प्रतिशत मूल्य सूची राख्न बाँकी रहेछन् किनभने तपाईँको आँकडा हो ही गर्ने होइन मूल्य सूची त राख्नुपर्छ किनभने हामी सोझा भनिहाल्यौँ हामीले सोझा हाम्रा उपभोक्ताहरू ठगिन हुँदैन सबैले राख्नुपर्छ मूल्य सूची राख्नुपर्छ भनेर रा हामीले एकदम बजार बजारमा जाने अनि पसलमा आफू पनि हामी पनि उपभोक्ता हौ किन्न गएको बेला भन्छौँ मूल्य सूची छैन राख्नुहोस् भनेर हामी सल्लाह सुझाव दिन्छौँ हस् सहभागीको प्रश्न लिन्छु कृपया हात उठाइदिनु होला नमस्कार म <coughs> सिमानाक्री छिवाङ चार नयाँ मेरो प्रश्न दामोदर गौतमलाई छ यो बिरामीहरू हस्पिटलमा जाँदाखेरि डक्टरहरूले विभेद गरेको यो जो अलि हिष्टपुष्ट देखिन्छन् जो अलि इज्जत जस्तो भएको मान्छे जोसँग अलिकति पैसा जस्तो छ त्यसलाई बढी हेरचाह गर्ने र जो अलिक गरिब जस्तो जो अलिक फोहोर कपडा लाएर त्यहाँ उपस्थिति भएका हुन्छन् त्यसलाई एउटा व्यवस्था गर्ने व्यवस्था गर्ने वास्तव गरे पनि वा एउटा म्याद सकेको एउटा डेड नाँगेको औषधीहरू दिएर दे उनीहरूलाई टार्ने गर्दछन् र योबाट ती व्यक्तिहरूलाई एउटा त्यो रोग निको हुने भन्दाखेरि पनि त्यसमा झन् बढी रोग वृद्धि भएर तिनीहरूलाई मृत्युको शिकार बन्नु परेको हुन्छ यो सम्बन्धी केही भनिदिनु होला भन्ने धन्यवाद ठुलो मान्छे राम्रो मान्छे लाइ खायो भएको मान्छेलाई त्यही ढङ्गले व्यवहार गर्ने कतै तपाईँ सामान किन्न जानुपऱ्यो भने व्यक्ति व्यक्तिको अनुहार हेरेर मूल्य गर्ने त्यो परिपाटी छ विशेष त हाम्रो अस्पतालमा तपाईँले रुकुमकै अस्पतालको कुरा गर्नुभयो होला त्यो सामाजिक सञ्जालमा पनि त्यो कुराहरू आएको छ अस्पतालको डक्टरको कर्मचारीहरूको व्यवहार बिरामीलाई हेर्ने दृष्टिकोण अथवा बिरामीप्रति गरिने व्यवहारप्रति धेरै जनगुनासो आएको छ र सामाजिक सञ्जालमै त्यो कुर कुराहरू लेखिएको अवस्था हामीले पढ्न पाएका छौँ यसको ध्यान विशेष त दामोदर गौतमलाई भन्दा पनि हाम्रो साइक प्रमुख जिल्ला अधिकारीले एक्सन लिनुपर्छ कि किनभने तपाईँ हामी सबै उपभोक्ता हौँ तपाईँ पनि बिरामी होला अथवा हामी आम उपभोक्ता हुनु त हाम्रो साइक सिटो पनि उपभोक्ता हो तर कानुन कारणले गर्दा निकायको व्यक्ति भएको हुनाले यो प्रश्नले यो सामाजिक सञ्जालमा आइसकेको कुरालाई पनि जिल्ला प्रशासन कार्यालयले र कानुन कार्यान्वयन गर्ने निकायले ध्यान दिनुपर्छ किस्या भोग्नु पाइन्छ मैले भोग्ने एकदम राम्रोसँग भोगेको छु सर मलाई एकदम सम्झना छ आजभन्दा चार वर्ष अगाडि मेरो आमा बिरामी भएर हस्पिटलमा लगाएको मैले आमा बिरामी भएको अवस्था छ आमाको अन्तिम अवस्था भएको छ डजना सिस्टरले इन्जेक्सन लगाइदिनु आमा बिहोस हुनुभयो डक्टर त्यति समथिङ एक गिरी हुनुहुन्थ्यो उहाँलाई म गएर आफै कोठाभित्रबाट ढोका ढोकाबाट मैले ढोका बजाएको छु तर उहाँ बाहिर निस्किसक्नु भएन तर मेरो आमा त्यहाँ हस्पिटलमा बित्नुभयो उहाँकै लापरवाहीले बितेको मैले शारीरिक रूपमा कुरा कुरा कुरा कुरा गरेँ प्रशासनसँगै कुरा गरेँ तर कार्य हुन सकिने अवस्था यस्तो छ म आफै भुक्तभोगी छु यो विषयमा सबै जानकारी दामोदरजी दा तर तपाईँ त उपभोक्ता संरक्षण मञ्चको अध्यक्ष बनेर उपभोक्ताको अधिकारको क्षेत्रमा काम गर्छौँ भनेर गमक्केर बस्नु भएको छ त एउटा कुरा के हो आवाज हामीले बारम्बार त्यो बारेमा आज आज उठाछौँ हामी सिडिओ कार्यालयमा सम्बन्धित निकायमा अस्पतालमा गरेर त्यो कुराहरू उठाउने गरेका छौँ तर हामी सब आम उपभोक्ताहरू हाम्रो कार्यान्वयन गर्ने अथवा कानुनी प्रक्रिया नै छैन उहाँहरूको आफ्नो पहुँच छ तपाईँले भन्नुहुन्छ भने डक्टरहरूको अवस्था अथवा स्वास्थ्यको अवस्था रुकुम जिल्लाको घिर्दो अवस्था छ अब सामाजिक सञ्जालमा त्यो कुरा एक्सन लिएको फेरि सहभागीको प्रश्न यो चस्मा लगाउने नमस्कार मेरो नाम राजवीर चन्द घर आठ बिस्कोट दुई हाल अपाङ्ग पुनरुत्थान विकास केन्द्र रुकुमको अध्यक्ष मेरो प्रश्न यहाँहरू तिनैजना रहेछ तर प्रश्न व्यक्तिगत रूपमा होइन संस्थागत रूपमा छ पहिलो प्रश्न सहायक प्रमुख अधिकारी सरलाई अहिले फागुन आएको एक वर्ष हुन्छ तर हामीले अपाङ्गको लागि हरेक प्रश्नको सवालमा उठाउँदा प्रत्येक महिनाको बिस बिस गते बइस्ने बैठकमा कुरा उठाउँदै गर्दा हामी आरक्षण सिटको लागि अब एकदम झैँ नवनिष्ठ पाराले जाने कार्यान्वयन गर्छौँ भनेर प्रतियोगिता जाहेर गर्नुभयो हालसम्म जहीँ भएको छैन भर्खर अस्ति आउँदाखेरि दाङको चाहिँ कपुरकोटदेखि यता दसैँ तिहारको कारणले इन्धनको अभावले गर्दा मान्छे चाहिँ बढी राख्नुपर्छ यसलाई झन् चौकी प्रहरीमा चेकअप गर्दाखेरि अलि पहिला बुझाउने इन्ट्रीभन्दा बढी बुझाए केही फरक पर्दैन भन्ने खालको कुराहरू पनि ल्याएर जाने ल्याइयो यो कुरा पो अब कतिको गम्भीर छ अर्को कुरा उद्योग वाणिज्य सङ्घ रुकुमकी उपाध्यक्ष बालकुमारीजीलाई जस्तो हाम्रो रारीज्यूला पनि एउटा शाखा दर्ता भएको छ उहाँले भने जस्तै भ्याटको अब के अरे नतिरै होला कर कार्यालयबाट मान्छे आउँदा तिन दिनसम्म चाहिँ बजार ठप्प रारेजुला थियो हालसम्म कतिवटा जाने गाविस अनुगमन गरियो अर्को कुरा अप केरे, अरे उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष दामोदर सरलाई उपभोक्ता हित संरक्षण काम कर्तव्य अधिकार के हो बताइदिनु होला हस् धन्यवाद दामोदरजी कति ठाउँमा यहाँले प्रश्न सुन्नुभयो म एउटा उपभोक्ता अधिकार कर्मीको हैसियतले म भन्छु यो नेपालमा उपभोक्ता संरक्षण ऐन दुई हजार छ यसमा उपभोक्ता भनेको को हो त यहाँहरूलाई बुझाइ छ दामोदर गौतम अथवा उपभोक्ता संरक्षण मञ्चलाई मात्रै बुझाइ छ उपभोक्ता भनेको को भन्नुहुन्छ भने मैले एउटा पढेँ है त साधारण अर्थमा उपभोक्ता भन्नाले बजारमा प्राप्त हुने वस्तु वा सेवाको उपभोग वा प्रयोग तथा शुल्क लिएर वा नली शिक्षा स्वास्थ्य यातायात सिँचाइ वन सार्वजनिक जमिन सार्वजनिक स्थल कलकारखाना सार्वजनिक सेवा प्रभाव गर्ने व्यक्ति वा समूहको सेवा प्राप्त गर्ने उपभोक्ता वा उपभोग गर्ने व्यक्ति वा समूह भन्ने बुझिन्छ समीक्षामा भन्दा कुनै वस्तु वा सेवाको उपभोग गर्ने व्यक्ति व्यक्ति समूह वा निकालाई उपभोक्ता भन्न सकिन्छ उपभोक्ता संरक्षण ऐन दुई को चौवन्नको दफा दुईले कुनै उपभोगीय वस्तु वा सेवाको उपभोग वा प्रयोग गर्ने व्यक्ति वा संस्था उपभोक्ता हो भनी परिभाषित गरेको छ तपाईँको उपभोक्ता हित संरक्षण मञ्चमा भएकाहरू मात्रै उपभोक्ता हो भन्न खोजेका प्रश्न होइन तपाईँ सङ्गठित रूपले हुनुहुन्छ संस्थागत हिसाबले हुनुहुन्छ के काम गर्नु काम यही हामी उपभोक्ताहरू सङ्गठित रूपमा भएर सबै उपभोक्ताहरू सङ्गठित रूपमा भएर उपभोक्ताहरू ठकिँदैन स्वास्थ्य शिक्षादेखि लिएर आम सा सार्वजनिक सामान खरिद गर्ने कुराहरूमा अथवा उपभोग गर्ने कुरामाहरूमा सबै उपभोक्ताहरू एकरूप भएर उपभोक्ताहरू सक्रिय हुनुपर्छ भनेर हामी उपभोक्ता संरक्षण मान्छ हामी उपभोक्ता मार्फतै अथवा हामी उपभोक्ता सङ्गठित भएर लागेको अवस्था हो धन्यवाद बालकुमारीजी तपाईँ पनि उपभोक्ता होला नि उपभोक्ता हो हामी पनि त्यस्तो समस्या भोग्नु परिहाल्छ कि छैन कहिले यहाँले समस्या त परिहाल्छ नि अहिले पो हामी अब अलिकति यो उद्यवानी सङ्घको उपाध्यक्ष छ व्यापारीहरूमा नहुने होइन अब के छ भने अलिकति कहिले बन्द हुन्छ कहिले हडताल था हुन्छ व्यापारीहरूलाई पनि अलिकति मर्का छ नहुने होइन अब कहिले पार्टीको कार्यक्रम हुन्छ उहाँले बन्द गर्नुपर्ने हुन्छ अनि कहिले अब आफ्नै केही नाफा उठाउनलाई पनि अलिक मनोमानी गर्नुपर्छ भन्ने खोज्नुभयो होइन त अब तपाईँ बजारमा गएर बुझ्नुहुन्छ ग्यासको मूल्य कति छ हाम्रो दालको मूल्य कति चामलको मूल्य कति दाङदेखि यहाँसम्म आउँदाखेरि हामीले चिनी कि एउटा एक... कुरा भनौँ यदि तपाईँहरूमा समस्या छैन भने आन्तरिक कर कार्यालयको टोली आउँदा रुकुम खलङ्गा बजार तपाईँ सुनसानै बनाएर माथि डाँडातिर उक्लिनु भएको थियो नि त्यो त छलङ्गै छ सबैलाई यो हामीलाई पनि सचिगै तपाईँहरू चाहिँ प्यानमा भ्याटमा गएको भए मूल्य सूची राख्या भए सही सही ढङ्गले कानुन बमोजिम काम गरे भए त्यस्तो डर हुन्छ र यस्तो छ हामीलाई पनि यो कुरामा हामीले भित्र पनि छलफल गरिराखेका छौँ किनभने हाम्रा भ्याटमा आउँदाखेरि बिचमा जुन एक ठाउँमा हाम्रो त्यो कोही व्यापारीहरू भेटिनु भएको उहाँले चाहिँ के भनिदिनु भयो भने अब भ्याटबाट यसरी मान्छे आएको छ तपाईँहरूका अब भ्याट कति हुनुहुन्छ नतिरेका मान्छेहरूका सबका पसल बन्द गरिदिनुहुन्छ भनेर एक दुईजना मान्छेले हल्ला फिजाइदिया हुनाले अब हाम्रो व्यापारीहरू अलिकति अब किन हो त यसो हामीहरूले अब एक दुईजना व्यापारीहरूलाई बन्दै गराउनु भन्दा त बरु अब यसो गरौँ फेरि छलफल गरौँला भन्ने विषय नरेन्द्रजी अरू बेला त अपाङ्गहरूले सिट पाउँदैनन् गाडीमा जुन आरक्षण गरिया हुन्छ चाडबाडको बेलामा झन् पाइन्छ होला यात्रो चाप हुन्छ होइन राज्यले चाहिँ जुन तोकेको छ जुन आ, तोके। के अरे आरक्षण भनेर सिट तोकेको छ त्यो अनुसार त दिनै पर्छ नि त्यो अनुसार दिँदैन भने हामी कहाँ कम्तीमा टेलिफोन गर्नुहुन्छ के गर्नुहुन्छ गुनासो राख्नुहोस् हामीले तत्काल त्यो सम्बन्धित गाडी होला अथवा गाडी धनी अथवा त्यो समितिलाई कुरा गरेर तपाईँले पाउनुपर्ने सिटको आरक्षण जुन आरक्षण गरेको सिट छ त्यसरी गुनासो राख्दा गाडीमै चढ्न नपाइने समस्या पनि हुन्छ भन्ने छ नि होइन अब यो त यस्तो छ अब जुन व्यक्तिलाई मर्का पर्छ त त्यसले चाहिँ सहँदै जाने अब कु कु सरकार भने के हो त सरकार भनेको जिल्ला प्रशासन कार्यालय मात्र होइन सरकार भनेको अहिलेको अवस्थामा सरकारका धेरै एक्टरहरू छन् जसमध्ये उहाँले गैर सरकारी संस्था पनि एउटा सरकारको एउटा अङ्ग हो उद्योगवाणीसँग त्यसै अन्तर्गत आयो प्राइभेट संस्थाहरू त्यसै अन्तर्गत आए र जो अरू अन्य निकायहरू छ जो सरकारले स्थापना गर्छ ती सङ्गठन पनि सरकारी सरकारका एक्टर एक्लै होइन कि सरकार एक्लैले केही पनि गर्न सक्दैन <सक्यारी> त्यसै कारण गुनासा राख्नु भएन भने हाम्रो अहिलेको यो विशेष गरी विकासोन्मुख र यो यस्तो अल्प देशमा सरकारहरू रिएक्टिभ हुन्छन् पुरै एक्टिभ हुँदैनन् पहिले नै समस्या आउँछ भनेर समस्या समाधान गर्ने भन्दा पनि गुनासा आयो भने शून्य खालका हुने भएको हुनाले एउटा भएको व्यक्ति गाडी चढ्दै गर्दा आफ्नो अधिकार माग्यो त्यहाँ अधिकार दिइएन भने कहाँ सम्पर्क गर्ने जिल्ला प्रश्नकारले सम्पर्क गर्ने त्यो त अन्त ठाउँ छैन नि मेरो प्रश्न चाहिँ तिनैजनालाई छ यो बजारमा वस्तुहरूको मूल्य सूची राख्ने भनियो यसमा चाहिँ मूल्य सूचीले अलिकति पढ्न सक्ने र साक्षर उपभोक्ताहरूलाई मात्र केन्द्रित गर्यो उपभोक्ताहरू त पढ्न नसक्ने पनि छन् त्यस्तोको लागि व्यवस्थाहरू चाहिँ गर्न के सकिन्छ एउटा अर्को कुरा चाहिँ के छ भने यो जो कर कार्यालयबाट यहाँ निरीक्षण गर्न आउँदा डाँडातिर गएको कुराहरू भयो यस्तो कुराहरूलाई फेरि पनि आउँदाखेरि त्यस्तो डाँडातिर नभाग्नको लागि यहाँहरूले केही त्यस्तो चेतनाहरू फैलाएर त्यसको समाधान गर्नुभएको छ कि छैन यो कुरा चाहिँ बताइदिनु होला बालकुमारीजी फेरि त्यस्तै टोली आयो भने के गर्नुहुन्छ टोली आयो भने अनुगमन गर्छ उद्योगले अब यसो पढ्न लेख्न नसक्नेहरूलाई के व्यवस्था गर्न सकिन्छ होला विशेष गरी मूल्य सूची चाहिँ पढ्न सक्नेका लागि साक्षरका लागि हो पढ्न नसक्नेका लागि चाहिँ अब एउटा व्यापारिक संस्थाले त्यो पनि सानो कसर राखेर बोल्ने मूल्य सूची राख्ने भन्ने नै आएको छ जस्तो सरकारी कार्यालय बोल्ने नागरिक बडापत्र भन्ने खालको पनि आएको छ त्यो राख्न अहिले चाहिँ यो अहिलेको अवस्थामा त्यो सम्भव नहोला तर ठुला व्यापारिक संस्थाहरूले चाहिँ बोल्ने मूल्य सूची राख्न पर्छ अहिले चाहिँ मूल्य सूचीलाई मात्रै हामीले व्यवस्थित गर्न सक्ने हो भने हाम्रो नाइन्टी पर्सेन्ट काम बिबिसी मिडिया एक्सन रेडियो सानीबेरीको सहकारीमा तयार पारिएको हाम्रो सरकारमा आज हामी चार पर्वका बेला बजारमा हुने मनोमानीका बारेमा बहस गरिरहेका छौँ हामीसँग हुनुहुन्छ सहायक प्रमुख जिल्ला अधिकारी नरेन्द्र कुमार राणा रुकुम उद्योग वाणिज्य सङ्घकी उपाध्यक्ष बालकुमारी गिरी र उपभोक्ता अधिकार संरक्षण मञ्च रुकुमका अध्यक्ष दामोदर गौतम अब म फेरि तपाईँ सहभागीको प्रश्न लिन्छु मेरो नाम वीरेन्द्र कुमार परियार घर आठबिस्कोट एक रुकम म यो प्रसना दामोदर सरलाई भन्न चाहन्छु के हो भन्दा यो बजारमा कालो भएको भन्ने कुरा त सुनिन्छ तर यसलाई कार्यान्वयन ना कार्यान्वयन भएको देखिँदै भएको देखिँदैन किन यो पर्सना स्पष्ट पारिदिनु पऱ्यो धन्यवाद बजारमा कालो बजारी हो भन्ने कुरा सुनिदिन्छ भने मैले अघि पनि भने तपाईँ हामी उपभोक्ता भनेको को दे, हो उपभोक्ता भनेको को हो र कसले कहाँ कालो बजारिएको र तपाईँ हामी सबैले आवाज उठाउने ठाउँ हो यहाँ उपभोक्ता संरक्षण मञ्चले मात्रै त्यो कार्य कानु के कारवाही गर्ने अथवा अन्य प्रशासनले कार्वाही गर्ने कहाँ कालो बजारिएको भयो सम्बन्धित निकायमा उजुरी गर्नुपऱ्यो हाम्रो बानी के छ भने अर्काले गरिदियोस् हामी ठक्यौँ लिजार्भ कारणमा दस रुपियाँ हामीले बढी त्यो सिडियो कार्यले काही गरिदियोस् भन्ने हाम्रो धारणा छ क्या हामी त्यहाँ गएर प्रतिवाद गर्नुपऱ्यो किन दस रुपियाँ लिनुभयो दस रुपियाँ लिनुको कारण के हो पाँच रुपियाँ लिनुको कारण के त्यो कारण खोज्दैनौँ खलाले गर्दै हुनु भन्ने हाम्रो धारणा छ यो मानसिकताबाट हामी गुज्रिएको अवस्थामा हामीले हाम्रो प्रगति अथवा हामी ठकिएको हामी ठकिया छौँ हामी ढाँटिया छौँ भन्ने कुराहरू हामी पुष्टि गर्न सक्दैनौँ हामी कहाँ ठक्यौँ कहाँ ढाँट्यौँ त्यही प्रतिवाद गर्नुपऱ्यो त्यही कुरा गर्नुपऱ्यो यदि त्यो कार्यान्वयन हुन्न भने सम्बन्धित निकायमा कार्यान्वयन गर्न जानु उपभोक्ता आफैले गर्नुपर्छ भन्ने कुरा गर्नुभएको तपाईँ चाहिँ किन नेतृत्व गरी बसिराख्नु होइन हामी त उपभोक्तालाई सचेत बनाउने हो हामी नेतृत्व गर्न बसिरहेनौँ हामी तपाईँ म जस्तै म पनि एउटा उपभोक्ता हो म उपभोक्ता जानकारी गराछौ नमस्ते मेरो नाम गीता शर्मा मेरो घर मुसिकोट नगरपालिका छ रुकुम मेरो प्रश्न रहेको छ नरेन्द्र कुमार राणाजीलाई तपाईँहरू चाडपर्व आउँदै आउँदा मात्रै किन बजार अनुगमन गर्नुहुन्छ र यसको बारेमा मलाई स्पष्ट गराइदियो चाडपर्व आउँदा यहाँले चाहिँ बिरालो बाँधे जस्तै गरी भए पनि कर्तव्य पुरा गर्नुहुन्थ्यो पनि देखिएन मैले भर्खर अस्ति सहन पनि कालो के अरे यो बजार अनुन गराएको छु चाहिँ थाहा पाउनुपर्छ था था होइन था अब विशेष गरी म चाहिँ त्यो बाहिर चाहिँ भन्दै हिँड्दै प्रायः हिँड्दैन प्रायः मिडियम पनि म आउँदिनँ होइन त्यही भएर पनि थाहा नभएको हो त्योभन्दा अगाडि मैले पुछमार्गतिर गरेको थिएँ त्यो बिचमा चाहिँ लामो समय चाहिँ अन्य कामले गर्दा व्यस्त भइयो विशेष गरी साउन्डमा गरेको अनुगमनमा के भेटाउनु भएको थियो भनिदिनुहोस् त नागरिकका माझ साउनको अनुगमन मैले विशेष गरी मुख्य बजारमा गरे थिएँ मुख्य बजारमा मैले चाहिँ सन्तोषहरू नै भेटाएँ त्यति नराम्रो चाहिँ भेटाएन किनभने सुरुमा मैले बजार अनुगमन जति फल्टहरू भेटेको थिएँ यो पल्ट कम भेटेँ तथापि एउटा कुरा चाहिँ मैले भन्नैपर्छ मैले उद्योगवाणीसँगलाई बजार अनुगमन पहिले पनि उद्योगवाणीसँगलाई के भनेको थिएँ भने बजार अनुगमन गर्ने बजारलाई नियमित राख्ने भनेर तपाईँहरूको संस्था खुल्या त्यो संस्था कोही अध्यक्ष हुने कोही उपाध्यक्ष हुने कोही महासचिव हुने र त्यो के अरे अब के के हो के के त्यो गर्ने त्यो गर्नलाई खोल्या होइन त्यो विशुद्ध सरकारका सरकारलाई सहयोग गर्नलाई खुल्या संस्था हो सङ्गठित संस्था हो उहाँहरूले गभन गर्नुपर्छ व्यापारीलाई गभन गर्ने अधिकार उहाँलाई छ उहाँले नै त्यसलाई सञ्चालन गर्नपर्छ भनेर चाहिँ मैले पटक पटक पता उद्योगवानीको अध्यक्षलाई तपाईँहरूले कम्तीमा बजार गरिदिनुहोस् र बजारमा उपभोक्ता ठगिने अवस्थालाई हटाउनुहोस् भनेर पटक पटक मैले चाहिँ बिच बिचमा पनि उहाँलाई अनुगमन गर्न लगाएको थिएँ सायद अनुगमन गर्नुभयो होला तथापि <the> उहाँले मलाई कहिले पनि प्रतिवेदन गरेको अवस्था छैन एउटा कुरो के हो भने जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको कुनै पनि संस्थाले चाहेको बखतमा जिल्ला प्रशासन कार्यालय चाहेको बखतमा प्रतिवेदन गर्न पर्छ र उहाँले गरेको कामका जानकारी हामीलाई हुनुपर्छ त्यो भयो भने हामीले कम्तीमा यस्तो भइरहेको यस्तो यहाँ फल्ट रहेछ सोअनुसार नियमित गर्न सहज हुन्थ्यो त्यसो चाहिँ जिल्ला किन उद्योगानीसँगबाट भएन त्यसपछि मैले साउनमा चाहिँ उन आउनु गर्दाखेरि विशेष गरी सन्तोषजनक भए भनेर भन्नुभयो के थियो होइन सबभन्दा म पहिलो गासो एउटा कुरो के हो भने मूल्य सूची कहीँ पनि छैन कि मूल्य सूची छँदै छैन मूल्य सूची देखिने गरी सबैले पढ्न सक्ने गरी त्यो पनि सानो अक्षरमा लेख्ने होइन सबैले पढ्न सक्ने राख्न पर्छ र मैले उद्योगवादी सङ्घको यहाँ प्रतिनिधि हुनुहुन्छ उपाध्यक्षजी हुनुहुन्छ उहाँलाई मैले अहिले यहीँबाट फोरमबाट भन्छु तपाईँहरूले त्यो नियमित गर्नुहोस् तपाईँहरू त्यसको गभन संस्था हो तपाईँहरूले कम्ती मूल्य सूची राख्न नराख्नलाई कारवाही गर्नु सक्नुहुन्छ सक्नुहुन्छ त्यो तपाईँले भन्दा पनि मानेन भने कारवाही गर्ने हामी सधैँ छौँ एउटा कुरो नेपाल नेपाल, नेपाल राज्यको कुनै पनि टेरिटोरीमा बसेर विशेष गरी रुकुम जिल्लाको सायकपुर जिल्लादेखिको हैसियतले रुकुम जिल्लाको कुनै पनि टेरिटोरीमा यदि व्यापार व्यवसाय गरेको छ र उसले चाहिँ नेपालको कानुन मान्दैन भने स्वभाव त तपाईँलाई बालकुमारीजी यसले अघि पचहत्तर प्रतिशत पसलहरूमा मूल्य सूची राखिया छ भनेर भन्नुहुन्थ्यो उपभोक्ता जाँदा पनि नदेख्ने राज्यका अनुगमन गर्न आउने निकायका प्रतिनिधि आउँदा पनि नदेखिने गरी कहाँ राख्नुहुन्छ त्यो मूल्य सूची मूल्य <coughs> सूची पसलमै हुन्छ भनिहाल्यौँ हामीले अब सानो ठाउँको कारणले अब उहाँहरूले अलिकति सामान पनि त्यही कोसिने भएकोले अलि देखिन चाहिँ गाह्रो हुन्छ हामी गएको बेला उहाँहरूलाई चाहिँ सल्लाह सुझाव दिइराख्छौँ सबै व्यापारीहरूले मूल्य सूची राख्नु पर्ने त्यो पनि सबैले देख्ने गरी ठाउँमा राख्नुपर्ने यदि नराखेको खण्डमा एक वर्षसम्म कैद सजाय हुने भन्ने व्यवस्था गरिरहेछ राख्नुहुन्छ उहाँहरूलाई हामीले जानकारी मैले भनिहालेँ त्यही त हाम्रा कोही भर्खर भर्खर व्यापार गरेका व्यापारीहरू पनि हुनुहुन्छ उहाँहरूले चाहिँ अलिकति त्यो टाइम लाग्ने मूल्य सूचीमा टाइम लाग्ने भावनाले अब यो करको दायराभित्र जानुपर्ने अलिकति नजाउँ मूल्य सूची छैन भन्दै पनि हुन्छ अहिलेलाई अब चाहिँ कहिले राख्न लगाउनुहुन्छ त्यो कुरा गरौँ न निरन्तर लागिरहेछौँ है बिरामी भएँ हजुर राख्छु भन्ने एकदम सही कुरा चाहिँ यो चाहिँ मैले पनि मान्छु र यो पल्ट मैले बजार गर्दाखेरि कुनै पनि पसलमा मूल्य सूची नराखेको भएमा मूल्य सूची नराख्ने व्यापारीलाई कम्तीमा जिल्ला प्रशासन चाहिँ जिल्ला प्रशासन र जिल्ला परिको कार्यालयको मुख देखाउँछु म व्यापारीलाई चाहिँ मैले यो यहीँबाट भन्न चाहन्छु अब मैले अनुगमन गर्ने कुनै पनि पसलमा यदि मूल्य सूची छैन भने त्यसलाई कानुन भौमले कारवाही गर्छु मैले पटक पटक भनेको छु यो उयो चाहिँ मैले अब चाँडै नै गर्छु बजार गर्न पर्छ मैले किनभने यो अगाडि चाहिँ यो कालो बढ्न सक्ने अथवा विशेष गरी अहिले यो राष्ट्रिय समस्या भएको कारणले यो इन्धनको समस्याले गर्दा अब समस्या पनि भइरहेको छ त्यति गर्दाखेरि अप्ठ्यारो पनि हुन्छ भन्ने भएर चाहिँ मैले नगरेको अब इन्धन सहज भइसकेपछि अनुगमन गर्छु गर्दा मूल्य सूची देखिने ठाउँमा र कुनामा रहेछ भने उहाँलाई मैले के गर्नुपर्छ अथवा मैले कानुन बमोजिम उहाँलाई कारवाही गर्छु र त्यो त्यो सोचै बनाएको छु म सुरु सुरुमा आउँदा म एकदम सफ्ट भएर आएको थिएँ किनभने मान्छेलाई चाहिँ बोलेर मिठो कुरा गरेर सम्झाएरै सम्झाउन सकिन्छ जस्तो लाग्थ्यो तर त्यसो होइन रहेछ हामी कहाँ त्यो सिभिलाइजेसन त्यो विकास भएको अवस्था छैन त्यसो भए अब पहिलोचोटि उपभोक्ताहरूले रुकुममा प्रशासनले मूल्य सूची नराख्ने व्यापारीहरूलाई कारवाही गरेर देख्न पाउने गर्छ अब मैले बजार गर्दा भेटिनँ भने मैले कारवाही गर्छु मैले छोड्नेवाला छैन त्योभन्दा खबर गरिदिए पनि हुन्छ होला नि जिल्ला प्रशासन हुन्छ हुन्छ सहभागिको प्रश्न लिऊ नमस्कार मेरो नाम सुरेन्द्र ओली घर मकमा ओड्राम साथ रुकुम मेरो जिज्ञासा बजार अनुगमन समितिका संयोजकजीलाई राख्न चाहन्छु कि चाडपर्व नजिक आउँदा अब अनुगमन गर्छु भन्नुभयो साउनको महिना गरेँ भन्नुभयो तर मूल्य सूची देखिएको छैन भन्नुभयो चाहिँ अब नदेखिएको अवस्थामा के कानुन कारवाही गर्नुहुन्छ र बजारमा मात्र अनुगमन गर्नुहुन्छ कि गाउँ घरमा पनि अनुगमन गर्नुहुन्छ आर्डविसकोट बाफीकोट रुकुमकोट जहीँ अनुगमन गर्नुपर्छ जिल्लामा मात्र बजारमा मात्र गरेर पनि हुन्न चिनी असी चिनीलाई एक सय बिस पचासी पनि बिक्री गरेको पाइन्छ अनि चामल पनि त्यस्तै धेरै नभएर बिक्री गरेको पनि पाइन्छ हस् धन्यवाद जी बजार अनुगमन सदरमुकामा चाहिँ कि जिल्लाका अन्य व्यापारी केन्द्रहरू गर्नुपर्ने सबै व्यापारी केन्द्रमा हो होइन विशेष गरी अब जनशक्तिको अभाव छ यो बजार अनुगमन भनेको जिल्ला प्रशासन कार्यालयले गर्नुपर्ने बजार अनुगमन अधिकृत भनेर चाहिँ सहायक प्रमुख जिल्ला अधिकारलाई तोकेको अवस्था छ सहायक प्रमुख जिल्ला अधिकारीका अन्य पनि कार्यहरू भएको हुनाले त्यो गर्न नसकेको अवस्था मैले स्वीकार त्यो मैले गर्नुपर्ने काम नगरेको चाहिँ हो तर सहायक प्रमुख जिल्ला अधिकारले जिल्ला प्रशासन कार्यालयमा बसेर प्रमुख जिल्ला अधिकारले प्रत्यायोजन गरेका साधारण प्रशासनिक कामहरू लगायत सेवाग्रहलाई सेवा दिने कामहरू पनि गर्नुपर्ने बाध्यता भएको हुनाले जिल्ला छोडेर हिँड्दा एक दिन जिल्ला छोडेर हिँड्दा हामीलाई अलिक अप्ठ्यारो छ तर अहिले पछिल्लो अवस्थामा एउटा जिल्लामा पहाडी जिल्लामा दुईवटा सहायक प्रवन जिल्लादेखि राख्ने अथवा दुईवटा दरबन्दी सृजना हुने अवस्था आएको छ र त्यो भयो भने एउटाले चाहिँ कम्तीमा बाहिर जस्तो अन्य जस्तो कालो बजारी हुनसक्छ बजार अनुगमन हुनसक्छ अन्य गुनासाहरू चाहिँ व्यवस्थित गर्न सक्छ जस्तो लाग्छ किनभने त्यही सोचेर चाहिँ अहिले गृह मन्त्रालयले दरबन्दी सिर्जना गरेको अवस्था छ एउटै हुँदा चाहिँ भे नभ्याएर नै हो त्यो त्यसै कारण यस्तो कुरा गर्नुहुन्छ अब नागरिकहरूले त झन् कसको अप्ठ्यारो भएन होइन नागरिकहरूले हेर्ने त सरकारकै मुख हो नि तपाईँहरू होइन हो सरकारको प्रतिनिधि म हो मैले भने सरकार भनेको मैले भने जिल्ला प्रशासन कार्यले मात्रै होइन नागरिक पनि सरकार हो नागरिक सरकारको एक्टर हो अहिलेको नेपालको संविधानले नागरिकलाई सार्वभौम भनेको छ सम्पूर्ण अधिकार नागरिकमा छ उहाँहरूले पनि त्यो कुरा उठाउनु पऱ्यो त्यो आवाज उठाउन पऱ्यो जस्तो हाम्रो वडा नागरिक मञ्च होला उपभोक्ता संरक्षण हित संरक्षण मञ्च छ छ उहाँहरूलाई बनाएको पनि त्यही त हो नि समुदायमा आधारित सङ्घ संस्थाहरू छन् उहाँले पनि त्यो गर्न सक्नुहुन्छ उहाँहरूले पनि किन लगिस भनेर त्यो त्यो चौतारामा ल्याएर ख गराउन सक्नुहुन्छ नि यदि उहाँले नगर्न सकेको अवस्थामा जिल्ला प्रशासनकाले अन्तिम अस्त्र प्रयोग गर्ने हो सहभागिको प्रश्न लिन्छु नमस्कार धन्बहादुर होली मुस्कोट नगरपालिका गाह्रो साँक रुकुम मेरो प्रश्न नरेन्द्र कुमार राणाज्यूले छ बजारमा किन महँगी बढेको छ दसैँ तिहारको अवसरमा भनेको तोकेको मूल्य हुनुपर्ने तर छठ पर्व आयो भन्दैमा बजारमा महँगोको फाइदा उठाउनुपर्छ भनेर महँगी बढाएका छन् र अर्को कुरा बजारमा म्याद नागेका सामग्रीहरू बिक्री भइरहेको छ यसलाई कम गर्न के गर्नुपर्छ अर्को सहभागीको पनि प्रश्न लिन्छु म तपाईँको नमस्कार अशोक केसी रुकुम बजारमा मूल्य सुचाङ्क राख्नुपर्छ भन्ने कानुनमा छ तर गाउँमा त्यस्तो देखिँदैन बजार भनेको रुकुम खलङ्गा मात्रै बजार हो बजारको परिभाषा के रुकुमकै क्षेत्रमा रहेका विभिन्न बजारहरू छन् जस्तै आर्ट बिस्कुट रुकुम रुकुमकोट रुकुम र त्यहाँ मूल्य सूचाङ्क राखिएको छ कि छैन र हामीले भोगेको कुरा के छ भने खलङ्गामा बाह्र सय चामललाई गाउँमा जाँदा हामीले सोह्र हालेर उपभोग गरेको हामीले त केही कुरा उठाउन सकौँला र गाउँमा चेतना नभएका मान्छेहरूले भोगिरहनु भएको छ त्यसको नियन्त्रण निर्देशन त्यसको कार्यको परिचालन गर्नुभएको छ कि छैन हस् धन्यवाद यहाँको प्रश्नको लागि नमस्कार नाम मेरो नाम गोपीलाल शर्मा खोला मेरो जिज्ञासा रुकुम उद्योग वाणिज्य सङ्घको उपाध्यक्ष बालकुमारी गिरिजुलाई छ उहाँहरूले भर्खरै दुई सालको एउटा कति हाम्रो देखाइमा कति राम्रो एउटा क्यालेन्डर सघाउनु भएछ उहाँहरू माथिका कर्मचारीहरूले ल्याएर चाहिँ हामी कहाँ आउनुभयो आइसकेपछि उहाँहरूले वितरण गर्नुभयो गरिसकेपछि हो रुकुम उद्योग बानीसँगले कस्तो राम्रो क्यालेन्डर हामी माथ ल्यायो हामीलाई दिनको लागि भनेर हामीले चाहिँ सोचेका थियौँ तर उहाँहरूले त्यो क्यालेन्डर बिक्री गर्न ल्याउनु आएछ अब बिक्री पनि तपाईँको बजारमा अब तिस चालिस रुपियाँमा क्यालेन्डर पाइन्छ तर उहाँहरूले असीमा बिक्री गर्नुभयो कि अब उहाँहरूले के हो त होइन हामीबाट उठाएको पैसाले उहाँको चाहिँ अब होइन कारोबार नपुगेर या त क्यालेन्डर बिक्री गरेर लिन खोज्नुमा हो कि अब उहाँले फेरि तपाईँको असीभन्दा पनि कम्तीमा बिस पच्चिस रुपियाँमा बिक्री गरिदिएको भए पनि त हुन्थ्यो तपाईँ आफै व्यापारी हुनुहुन्छ म आफै व्यापारी हुँ त्यसदेखि अब उहाँहरूको क्यालेन्डर आजभोलि पुस्तकालयहरूमा थन्किएको देखिन्छ के अब उहाँहरूले चाहिँ असी रुपियाँमा बजारमा जो कि चालिस पचास रुपियाँ पर्ने क्यालेन्डर असी असी रुपियाँमा बिक्री गर्नु भयो हामीलाई कस्तो खुसी लागेको थियो कि एउटा एउटा व्यापारीहरूको छाता संगठनले निशुल्क बाँड्न ल्याए भनेर हामीलाई खुसी लागेको थियो तर उहाँहरूले असी असी रुपियाँमा बिक्री गर्नुभयो कम्तीमा बिस पच्चिस रुपियाँमा बिक्री गरिदिएको भए पुस्तकालयहरूमा तिनी क्यालेन्डर आजभोलिसम्म त थन्किने थिएनन् नि त्यस हो? बार। बार जी, व्यापारीहरूबाटै त उद्योग मानिसँगले यति धेरै नाफा खाँदो रहेछ उपभोक्ताहरूलाई त झन् तपाईँहरूले यो भइदियो के भने यसरी हामीले अब उहाँले भने जस्तै तिस पैँतिस रुपियाँमा बेच्ने खाले क्यालेन्डर निकाल्ने भनेर यहाँ छलफल गरेर यो क्यालेन्डरको एकजना नेपालगञ्जमा उ गर्नेलाई छपाउनेलाई जिम्मा दिएका थियौँ उहाँले राम्रो कागज हालिदिनु भएछ त्यो राम्रो कागज हालिदियो भनेर उहाँले अब हामीलाई कागजको मूल्य त राम्रोको त राम्रै हुन्छ कस्तो राम्रो कागज क्यालेन्डरलाई असी रुपियाँ पर्ने गरी सुन्ने बन्या हो कि हिरामोटी अरू केही जतिसक्छ कागजहरू उहाँले कागज हालिदिनु भयो अलिकति पातलो खालको ठिकै हाम्रो अब तिस पैँतिस रुपियाँमा नडाटेर भनिदिनुहोस् न अलिअलि हामीले पनि उद्योग बानीसँग आइसकेपछि खर्च पानी उठाउनुपर्छ केही उपभोक्ताबाट केही चाहिँ व्यापारीहरूबाट पनि भनेर भनिदिनुहोस् न खर्च पानी हामीले उठाएका छैनौँ उहाँले भनिहाल्नुभयो हाम्रो उसको पसलमै थन् थन्किएको छ अझ हामीले आफै समिति पनि उठाएर थियो लिन्छु नमस्कार म सङ्गम केसी मेरो घर बाफीकोट नरेन्द्र कुमार राणाज्यूले भन्नुभयो कि मैले बजार अनुमन अनुगमन गर्न कार्यनिर्देशिका कार्यतालिका बनाउँछु भनेर भन्नुभयो कि यहाँ आम नागरिकहरूलाई भनिदिनुहोस् कि चौरजारीको बजारलाई अनुगमन गर्न कति दिन बाफीकोटको बजारलाई अनुगमन गर्न कति दिन बाफीकोटकै छिनखेतको बजारलाई अनुगमन गर्न कति दिन र आठ बिस लगायत रारीका बजारहरू यस्ता थुप्रै रुकुमकोटका बजारहरू छन् यी बजारहरूलाई तपाईँले अनुगमन गर्न कति दिन जति छुट्याउनुहुन्छ भन्ने कुरा म उहाँलाई जिज्ञासा राख्नु दामोदू के गर्नु पर्ला यो मनोमानी हटाउन त्यही त विशेष त मनोमानीको ढङ्गले हामीले बुझ्दाखेरि उपभोक्ता हामी उपभोक्ता जागरूक नहुन्जेल हामीभोक्ता सचेत नहुन्जेल यो अवस्था विद्यमान रहन्छ जिल्ला प्रशासन कार्यालय होस् अथवा कुनै निकायले हस्तक्षेप गर्ने एकपटक गर्ने त्यसको लागि उद्योग वाणिज्यले चाहिँ के गर्नु उद्योगवाणीसँग आफ्नो नियमित कार्यक्रम हुनु पऱ्यो उद्योगवाजीसँगका मातामा रहेका व्यापारीहरूलाई सरकारको नियम नीति निर्देशन अथवा व्यापारी पुलिस अनुसार चल्याएको छ मूल्याङ्कन गर्नु त्यसपछि जहाँ बदमासीवाचितलाई कारवाही गर्नुपऱ्यो र विशेष रूपमा हामी उपभोक्ताहरू जागरुक भएनौँ भने अर्काले गर्दैला उद्योगवाणीसँगले गर्दैला प्रशासनले गर्दैला भन्दाखेरि उपयुक्त हुँदैन कि तैपनि हामी जागरुक हुनुपर्छ र त्यसको दायित्व र त्यो उपभोक्ताहरूको अधिकारको सूच्या गर्ने जिल्ला प्रशासन कार्यालय नेपाल सरकार हुनुपर्छ सिडिओ साहबले सायद सिडियो म एउटै कर्मचारी छु मैले के सेवा दिन अलिक समय पुगेन भन्न मिल्दैन किनभने राज्यले त्यो व्यवस्था गर्नुपर्छ हामी राज्यका नागरिक हौँ मैले दिन अथवा सेवा दिन मलाई समय पुग्दैन भने राज्यसँग माग गर्नु पऱ्यो नेपाल सरकारले त्यो दायित्व पुरा गर्नु पऱ्यो उद्योग वाणिज्यसँगले चाहिँ के गर्नुपर्छ उद्योग वाणिज्यले आफ्नो कर्तव्यअनुसार आफ्ना साधारण सदस्यहरूले नियमसँग काम कारोबार गरेका छन् नियमसँग काम गरेर चाहिँ मूल्याङ्कन गर्ने हो तर उद्योग वाणी सङ्घले नै आफ्ना व्यापारीहरूलाई कारवाही गर्न सक्छ जस्तो मलाई लाग्दैन किनभने नेपालको कानुन नेपालको परिपाटी नेपालको वर्तमान अवस्था हेर्दाखेरि आफ्नै सङ्घ संस्थालाई उहाँलाई चुनाव जित्नकै निम्ति अथवा चुनावमा लड्नकै निम्ति एउटा उद्योग अथवा व्यापारीलाई फस्ट्याउनु बाहेक उहाँको आफ्नो कब्जा ल्याउनु बाहेक कसैले बदमासी गरेर कार्वाही गर्नुहुन्छ जस्तो मलाई लाग्दैन त्यस निम्ति नेपाल सरकारको निकाय नै सा अग्रसर हुनुपर्छ जस्तो मलाई लाग्छ व्यक्ति ढङ्गले भन्दाखेरि हामीले सचेतना गराउने हो त्यो उप के अरे हामीले अधिकारको निम्ति लड्ने होस् अधिकारको निम्ति के अरे उपभोक्ताहरूलाई अथवा आम नागरिकलाई सक्रिय भन्ने त्यसको निम्ति जानकारी गराउने हो हामी लड्ने हो सार्वजनिक रूपमा बक्तेबाजी गर्ने हो यस्तै आमसभा अथवा कार्यक्रममा के अरे उपभोक्ता अधिकारको बारेमा सुनाउने त्यो बाहेक हामीसँग कुनै त्यसका लागि केही ठोस योजना छैन तपाईँ योजना भने हामीसँग हामी मैले अहिले पनि बारम्बार तपाईँसँग भने हामी कार्वाही गर्ने निकाय होइन हामीहरूको उद्देश्य भनेको उपभोक्ताक्रिने हो र आवाज उठाउने उपभोक्ताको अधिकारको बारेमा सक्रिय गर्ने उहाँहरू जति उपभोक्ता हुनुहुन्छ त्यस्तै म पनि उपभोक्ता उहाँहरूको जतिको दायित्व छ मेरो पनि त्यही दायित्व खालि एउटा संस्था मार्फत हामी स अग्रसर भएर उपभोक्ता सक्रिय भएर उपभोक्ता अधिकारको बारेमा जानुपर्छ र उपभोक्ता अधिकार के हो उपभोक्ता भनेका के को हो र उपभोग्य वस्तु भनेका के हो भनेर हामी जानकारी लिने हो योभन्दा अगाडि म अहिले संस्थाको अध्यक्ष हुँला तर पनि अन्त्यमा उपभोक्ताको तर्फबाट उजुरी गर्ने अधिकार तपाईँहरूको संस्थालाई छ कि छैन ले उप उहाँहरूले ल्याउनु भयो भने उपभोक्ताको अधिकारबाट सम्बन्धित निकायमा उजुरी गर्ने अधिकार त्यसपछि अदालतमा मुद्दा हाल्ने अधिकार छ अहिले पनि राष्ट्रिय स्तरमा त्यो घटबुन्छ अब त्यो गर्छौँ उहाँहरूले ल्याउनु भयो भने उपभोक्ताको अधिकारको बारेमा जिल्ला प्रशासन जानुपर्ने हो कि प्रहरी प्रशासन जानुभयो कि वकिल मार्फत अदालतमा जानुपर्ने हो कि त्यो उपभोक्ता संरक्षण मञ्च छ र विगतमा राष्ट्रिय स्तरमा पनि उपभोक्ता मञ्चले हालेका मुद्दाबाट धेरै मुद्दाहरू जितेर राज्यले कारवाही गर्न सकेको अवस्था अथवा राज्यलाई राज्यको दायित्वमा राज्यलाई आफ्नो अधिकार नागरिकको अधिकार सुचे गर्न राज्यलाई निर्देशन गरेको अवस्था विद्यमान छ हस् धन्यवाद बालकुमारीज्यू तपाईँले मूल्य सूची नराखे त कारवाही गरिने भन्ने कुरा पो भयो त के गर्नुहुन्छ अब मूल्य सूची राख्नुपर्छ हाम्रा व्यापारीहरूले यदि कसैले पनि त्यो टेर्दै टेढेर र राख्दै राखेन भने कारबाही पनि हुनु कहिले देख्न पाइन्छ रुकुमा तपाईँहरूले प्रत्येक पसल पसलमा मूल्य सूची झुन्डा आएको अब लगतै देख्न पाउनुहुन्छ नजिकै आएको दसैँ छ दसैँको चार वर्ष लाग्दैन अहिले नै देख्न पाउनुहुन्छ बजारमा जानुभयो भने दसैँ अगाडि नै तपाईँ हेर्नुहोस् भनेको एक हप्ता एक हप्तामै पाउनुहुन्छ हाम्रो अनुगमन पनि जाँदैछ अब दसैँ अगाडि नै लगतै अब त्यसो भएन भने तपाईँहरू कारवाही भोग्न तयार हुनुहुन्छ कारवाही भोग्न तयार छौँ कारवाही पनि गर्न पुग्योग्यो तर एउटा यस्तो हो जहाँसम्म पहिलो कुरा के छ भने यहाँनिर चाहिँ इथिक्स पनि जोडेर आउँछ व्यापारीहरूको इथिक्स पनि जोडेर आएको छ र व्यापारीहरूको इन्टेन्सन पनि जोडेर आउँछ होइन त्यस्तो सम्बन्ध जोडेर आउँदैन त्यो मेरो विचार मेरो विचार हो मैले अहिलेसम्म कुनै सम्बन्ध राख्ने र आफ्नो व्यक्तिगत फाइदा उठाउने भन्ने कुरै रहँदैन एउटा एउटा पदमा बसेको मान्छे त्यस्तो गर्न पनि हुँदैन र जहाँसम्म यो यो बजार बजारलाई नियमित पार्ने बजारमा कालो बजार हटाउने सन्दर्भ मैले उद्धवानीसँगलाई पनि उहाँ उप अध्यक्ष आएकोमा कुरा गर्न सहज हुन्थ्यो अध्यक्षजीलाई मैले के भनेको थिएँ कम्तीमा तपाईँहरूले सेमिनार अथवा कुनै कार्यक्रमहरू अटे बनाउनुहोस् त्यो कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सहायक प्रमुख जिल्ला अधिकारी परे नायक उपेक्षक लगायतको एउटा टिम बस्छ त्यसले चाहिँ कम्तीमा तपाईँलाई तपाईँले पुरा गर्नुपर्ने व्यापार गर्दाखेरि कुराहरू पुरा गरेपछि त कानुन सम्मत हुन्छ र कानुन बोज्यो भने तपाईँलाई कारवाही हुन्छ भन्ने कुरा चाहिँ त्यो कार्यक्रममा त भन्न पाएँ एज ए होलमा भनेपछि अनि अनुगमन गर्दाखेरि इफेक्टिभ भयो कि भएन माने कि मानेन भन्ने हुन्थ्यो त्यो अनुसार कार्यक्रम बनाउनुहोस् भने मैले उहाँले चाहिँ बनाउन सक्नु भएन अब विभिन्न कारण बस्नु तर अब बजार अनुगमन गर्छु मैले मेरो मैले भने नि मेरो नियमित कार्यक्रम बजार अनुगमन छँदैछ होइन अन्य गुनासाहरू जस्तो हाम्रो जिल्ला प्रशासनमा खासै गुनासा आउँदैन होइन एउटा गुनासा आउने कुरा पनि गर्न पर्यो अर्को कुरा एक दुईवटा गुनासो आएको छ त्यो फ्रचेट हुने चरणमा छ गृह मन्त्रालयको आदेश मान्नलाई कर्मकाण्डी अनुगमन मात्रै हो कि अनि प्रभावकारी अनुगमन पनि हुन्छ होइन यो त हाम्रो कर्तव्यभित्र पनि पर्यो र यो उत्तरदायित्व पनि हो र म आफै उपभोक्ता म पनि आफै एउटा उपभोक्ता भएकोले त्यो गर्नै पर्ने पनि हो तपाईँहरूले त्यस्तो अनियमितता मन गर्नेलाई कारवाही गरेको रूपमा देख्न पाइन्छ देख्न पाइन्छ कति दिन लाग्ला अब दसैँ अगाडि एकचोटि धन्यवाद तपाईँलाई यही रोक्दै हाम्रो सरकारको आजको बसलाई पनि म यही टुङ्ग्याउँछु आजको बस तपाईँलाई कस्तो लाग्यो कृपया प्रतिक्रिया पठाउनु होला हाम्रो ठेगाना रेडियो सानी बेरफेम उस्कोटेक खलेङ्गा रुकुम फोन शून्य अठासी पाँच आजको बसमा सहभागी भइदिनु भएकोमा सहायक प्रमुख जिल्लाधिकारी नरेन्द्र कुमार राणा रुकुम उद्योग वाणिज्य सङ्घीय उपाध्यक्ष बालकुमारी गिरी र उपभोक्ता हित संरक्षण मञ्च रुकुमका अध्यक्ष दामोदर गौतम तपाईँ सहभागी र श्रोतालाई विशेष धन्यवाद आजको हाम्रो सरकारबाट हामी सबै बिदा हुन्छौँ नमस्कार